अहिले तपाई रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्ज र यो हो कार्यक्रम समर्पण होइन दस्तो ब्लोक रिंग हजुर, छयास अंठानब्बे तिरहत्तर तीन सै तेईस प्रोपाइटर बुद्धि बहादुर कुमार हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय अर्पण समर्पणको अर्को एउटा रमाइलो वसाइली राजु पनि हामी तपाईँलाई भेट्नको लागि आइसकेका छौँ प्रविधि कक्षबाट यति मलाई साथै राख्नु भएको छ प्राविधिक मृत राजले अनि अनि म प्रतीक्षा तपाईँलाई थाहा नै छ अर्पण समर्पणको श्रृङ्खला लिएर हामी हरेक दिन दिउँसो दुई बजेको अर्पण समाचार लगत्तै आउने गर्छौँ र करिब करिब बजे बजेसम्म तपाईँ सँगै रहन्छौँ र तपाईँको सम्झना तपाईँको सन्देश तपाईँकै आफन्तसम्म पुर्याउँछौँ र मिठा मिठा था गीत पनि हामी तपाईँको लागि राख्छौँ आज पनि तपाईँ आउने दुईवटा बाटो हामीले खुल्ला गरिसकेका छौँ शून्य र शून्य छपन्न लागि खुल्लै छ फोन प्रयास गर्दै गर्नुहोला र अर्पण समर्पणको आजको यो श्रृङ्खलासँग बुद्धि कन्क्रिट एन्ड प्लक उद्योगले सहकार्य गरेको छ तपाईँले घर गर निर्माण गर्दै हुनुहुन्छ निर्माण सम्बन्धी तपाईँलाई सामग्रीहरूको आवश्यकता परेको छ यदि भेट्नु भएको छैन देखिजे चाहिँ तपाईँले सम्झिनुहोला बुद्धि कङ्क्रिट एन्ड ब्लक उद्योगलाई जहाँबाट तपाईँले कङ्क्रिट ब्लक रिङ रेलिङ त्यस्तै गरी ढुङ्गा गिटी बालुवाहरू पाउन सक्नुहुनेछ होम डेलिभरीको पनि व्यवस्था रहेको छ एकपटक अवश्य सम्झिनुहोला बुद्धि कङ्क्रिट एन्ड ब्लक उद्योगलाई जुन चाहिँ जुटपानी चार क्लब रहेको छ मोबाइल नम्बर अन्ठानब्बे चार एकाउन्न त्रियासी एक बयालिस त्रिहत्तर तिन सय तेइस कुमार र भने अर्पण समर्पणको श्रृङ्खलामा आफ्नो आफन्तलाई सम्झिनको लागि कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार को बन्द गर्नुभयो कस्तो गाह्रो हुने गरी रेडियोको बलुम ठुलो बनाएर फेरि राम्रोसँग कुराकानी हुँदैन अनि मजा नै राम्रोसँग कुराकानी भएन भने के मजा आउने एकैछिन पछि आवश्यक पर्न सक्छ अनि खाइदिने सम्झिने कार्पण समर्पण मार्फत अनि लामा घमण्ड राणा मगर दुर्गा र साथीहरू मलाई शङ्करामा अनि मोहन गुरुङ सम्पूर्ण मलाई नमस्कार सरोजी हुनुहुन्थ्यो यति बेला र अर्पण समर्पणको श्रृङ्खलामा अर्को जाति पनि आइसक्नु भएको छ आफ्नो आफू तपाईँलाई सम्झिनको लागि म उहाँलाई पनि स्वागत गर्छु नमस्कार हजुर कहाँबाट हुनुहुन्छ खुराकबाट कमला अनि कमलाजी कमला के गर्नुहुन्छ तपाईँ यत्तिकै बसी बसा अनि बसिरहेको बेलामा रेडी अर्पण चाहिँ कतिको सुन्न मन लाग्छ नि सुन्नुहुन्छ आजको कसो सम्झिनुहुन्छ कार्यक्रम मार्फत धन्यवाद ल हुन्छ अहिले भने बिदा हुन्छ है नमस्कार यति बेला अर्पण समर्पणको श्रृङ्खला तपाईँ राख्नु भएको छ बुद्धि कङ्क्रिट एन्ड ब्लक उद्योगले आजको कार्यक्रमसँग सहकारी गरेको छ घर निर्माण गर्दै हुनुहुन्छ यदि तपाईँले र निर्माण सम्बन्धी सामग्रीहरू तपाईँलाई चाहिएको छ भनेदेखि तपाईँले सधैँ सम्झिनुहोला बुद्धि कङ्क्रिट ब्लक उद्योगलाई र यति भने अर्पण समर्पणको श्रृङ्खलामा तपाईँको लागि एउटा मिठो अर्पण समर्पणको श्रृङ्खलामा विशेष गरी मैले नेपाली लोकगीत सङ्गीतको बजारमा चर्चामा रहेका गीत सङ्गीतहरू तपाईँको लागि राख्नेछु र यति राख्छु पूर्णकला विषय र खुमन अधिकारीको आवाज रहेको भागा सम्झिरहन्छु मायालाई हरेक पल मेरो मेर आतु गो समझु माया लरेकल कहा मेरो मुठो भेटना थे चारी भाई भुर बुरू बुड़ दही पानी भाई बगदही सला सला सम्झिरहन्छु भालाई हरेक पला पला मेरो भेटना चारी भाइ भोरु भोरु उड्दै पानी भाइ पगदै सला चारी भाइ भोरु भोरु भगत सल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 चार फोन ब्बे शून्य अडसठी फर हाई क्वालिटी प्रोग्राम एकांश कतामा कलम र कावि पनि बोक्या छ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 प्रभु भई गर आहा, बुडा, माया थ्याकैभरि भयो नि उही हो हाम्रै पर्सा बजारको भोलेनाथ सुनसारी पसलबाट ल्याइदिएको नि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 पुनश्च हम पसल पुरानो सौगात फोटो स्टूडिओ को ठीक अगाड़ी सर को सहर्स जानकारी कर हजार हमी कहाँ दक्षी दक्ष प्लम्बर टॉयल्स से पाइन हमी कहा कंपनी को धारो सात वर्ष को ग्यारेन्टी पांडा वोटर रिजाल पोलिटैंकी धारा फिटिंग पीबीसीआई पाइप रहोक जानकारी कराइ सम्पर्क मैनाली हार्डवेयर एन्ड सेनेटरी हिमालयन ब्याङ्कमा लीलानाथ मैनाली मोबाइल अन्ठानब्बे पाँच पचास दुई सय मैनाली अन्ठानब्बे चार पचास शून्य एघार अन्ठानब्बे चार पचास बयानब्बे शून्य उनासै पुनश हिनवेयर धाराको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ घर को लगी सामान पेमी सस्तो आनी, नाम सस्तो अस्तों फर्नीचर दंग भात हजुर हेरी हेरी अफनो घर आप दिदी बहिनी लो हई दाजु भाई समझन सही सस्तो भर्नेछलाई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 तिरा छोडी छोडी नजानु है उता भर्खरको फेसनाको पाइन्छ लुगा जुत्ता मनकामाना मनकामाना फ्यान्सी एक हजारमा हाई स्कुल र टाढीको बजारमा मनकामाना फ्यान्सी एक हजारमा हाई स्कुल र टाढीको बजारमा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 राज्यको अर्पण समर्पणको श्रृङ्खलासँग बुद्धि कङ्क्रिट एन्ड ब्लक उद्योगले सहकार्य गरेको छ यदि तपाईले घर गर निर्माण गर्दै हुनुहुन्छ अझ भनौँ तपाईँलाई निर्माण सम्बन्धित सामग्रीहरू चाहिएको छ भनेदेखि चाहिँ तपाईँले होला बुद्धि कङ्क्रिट एन्ड ब्लक उद्योगलाई जहाँबाट तपाईँले कंक्रीट ब्लक रेलिङ रिङ ढुङ्गा गिटी बालुवाहरू पाउन सक्नुहुनेछ त्यो पनि होम डेलिभरीको व्यवस्था रहेको छ यो जानकारी पनि गराउँछु जुन चाहिँ जुटपानी झार क्लबचोकमा रहेको छ मोबाइल नम्बर अन्ठानब्बे चार रहेको छ प्रोभाइडर हुनुहुन्छ बुद्धिबहादुर कुमार र यति भने आफ्नो आफन्तलाई अपन सम्झिनको लागि अरूपूर्ण समर्पणको श्रृङ्खलामा कोही साथी फोन हुन हुन्छ सा लाइनमा म उहाँलाई स्वागत गर्छु नमस्कार हुनुहुन्छ नचिन्नु भएको त पक्कै पनि छैन भन्छु अनि त्यस पछाडि आफै भन्नुहोस् है दा राजी ज्यामिरेबाट झुकिएछु त मै पहिला चाहिँ जुटवानीबाट राजदा पनि थाहा हुँदैन होला के गर्नु राज दाले बोल्नु भएको मैले सुन्दैन अनि माला ए लक्ष्मी गुरुङ ए अनि के छ लक्ष्मीजी खबर सबै ठिकै छ मेरो पनि एकदम ठिक छ अहिले काठमाडौँ पुग्नु भएको छ हजुर त्यही त त्यही ता, अलिक टाढा पुग्नु भएको रहेछ त्यही भएर होला म झुकेको पनि है नत्र त नचिन्नु त पक्कै पनि होइन मैले बिर्सेको चाहिँ होइन तर उस्तै उस्तै आवाज लाग्यो है अन्यथा चाहिँ नसम्झिनु होला है मैले त्यस्तो भन्न खोजेँ होइन दुरीको हिसाबले टाढै हुनुहुन्छ मनको दुरी त नजिक छ त्यो त मलाई थाहा छ नि खाजा भयो कि छैन मेरो पनि भएको छैन कहिले पुग्नु भयो काठमाडौँ फर्किने बेला भइसक्यो कि बसाइ छ हामी ल ठिक छ राम्रोसँग अब के जे कामको लागि जानुभएको छ काम सम्पन्न गरेर फर्किनु होला है अनि आज सम्झिने कहाँ कसलाई लाग्छ मैले निलो मजुकारी आउनुहुन्छ हजुर सुनिराख्नु भएको छ होला सायद है अनि हजुरलाई धन्यवाद अनि मेरो मितिनजी हुनुहुन्छ यहाँ उहाँलाई दिदी हुनुहुन्छ भाइ हुनुहुन्छ भाउजू हुनुहुन्छ उहाँलाई अनि मेरो मम्मी सिस्टरहरूले सुनाउनु भएको होला उता दिवानीमा ल हुन्छ अहिले भने बिदा हुन्छ आउँदै गर्नु होला है हवस् नमस्कार लक्ष्मीजी हुनुहुन्थ्यो यति बेला काठमाडौँबाट आउनु भएको थियो र तपाईँलाई पनि आफ्नो आफन्तलाई सम्झिन मन लागेको छ यस्तै गरी अलिकति टाढा पुग्नु भएको छ कुनै सन्देश छोड्नु परेको छ भनेदेखि आउनुहोला दुईवटा भात तपाईँको लागि खुल्ला छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँको लागि खुल्ला सोइ साथी हुनुहुन्छ लाइनमा नमस्कार जलाइ मैले जस्तै सम्झानु मलाई नि हितको परा मेरो हितको परानी अब कहिले होला खोइ तिम्रो घाक मेरो सिरानी टु हो जलाइ मैले जस्तै सम्झानु मलाई नि हितको परानी मेरो हितको भरानी अब कैले होला खोइ तिम्रो घाक मेरो सिरानी मेरो मेरो हितको परानी अब कैले शिरानी हजुर नमस्कार हितको परानी के छ जी खबर हजुर के छ तपाईँको खबर भनेको के मेरो ठिकै छ ठिकै छ बिचैमा काट्न खोजेँ मैले अस्ति नै दुईपटक हुन सकेन है अहिले कुराकानी गरिहाल्छु कता हुनु छ न? सबै ठिक ठाक छ ल ठिक छ समय रहेछ भने आउँदै गर्नुहोला यस्तै सुमधुर भाका चाहिँ हामीलाई सुनाउँदै गर्नुहोला है आजको कसमा सम्झिनुहुन्छ कार्यक्रम मार्फत अहिले भने बिदा हुन्छ है विनोदी हुनुहुन्थ्यो यति बेला आवाज बुझ्न अलिकति गाह्रो पऱ्यो भन्दै हुनुहुन्थ्यो तपाईँ पनि आउनुहोस् दुईवटा बाटो तपाईँको लागि पनि हो शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य यति बेला भने तपाईँको लागि अर्को एउटा मिठो भाका नै राख्नुपर्छ कि जस्तो लागिरहेछ पूर्णकला बेसी र प्रवीण थापाको आवाज रहेको भाका हो अञ्जुलीको फुला जेल चंद्रचूरी सृष्ट पंचुले को फूला दिन को नई प्रत्यक पाइला पल पल म समझना मोटो भरे को मया मेरी जुल को फूला दिना को नहीं लाई प्रत्येक पाला पलू पालमा समझना बोटो भरी कुमाया पाइला पल पलू पालमा समझना बोटो भरी कुमाया बेरी होना फुल दिन्न कुनैलाई निक नै मिठो भाका निकै नै चर्चित भाका तपाईँले सुनिसक्नु भएको सर्पणको श्रृङ्खला सँगै हुनुहुन्छ आफ्ना आफन्तलाई सोचना सन्देशहरू समर्पण गर्न परेको छ भनेदेखि आउनुहोला दुईवटा बाटो पनि तपाईँको लागि खुल्ला छ शून्य र शून्य बुद्धि कङ्क्रिट एन्ड ब्लक उद्योगले आजको कार्यक्रमसँग सहकार्य गरेको छ तपाईँलाई कङ्क्रिट ब्लक रेलिङ रिङहरू चाहिएको छ ढुङ्गा गिटी बालुवाहरू चाहिएको छ घर गर, निर्माण गर्दै हुनुहुन्छ यी सामग्रीको अभाव छ तपाईँलाई खोजी गरिराख्नु भएको छ भने चाहिँ तपाईँले सम्झिनु होला बुद्धि कन्क्रिट एन्ड ब्लक उद्योगलाई जुन जुटपा निचार ब्लक चोकमा रहेको छ पन पन के गर्दै हुनु हुन अहिले खासै काम छैन बसिरहेको छु हामी बसी, बसी बसाई लामो रह्यो है बसाई अब लामो भन्दा नि अब छोटो छोटो छ भन्दैछु कि म अब दुई अब... चार दिन बाढ गर्दै चितवन आउँदैछु अब चाहिँ दिन छोटिरहेछ हजुर अब त्यही घर छोडे छोडे जस्तो हुँदैछ दुई तिन दिन बाँकी छ ठिक छ आफ्नो घर परिवारमा बस्दाखेरि पनि छुट्टै प्रकारको हुन्छ नि बेग्लै इन्जोय हुन्छ नि अब उता बस्नु साथीभाइसँग हेलमेट लिनु र यता घरमा मम्मी दाजु भाउजीहरूसँग बस्नु पाउनु फेरि बेग्लै छुट्टै आनन्द हुन्छ नि घरमा आउनु भनेको थाहा भइहाल्छ त्यसरी हजुर सम्झिनु पर्दा चाहिँ मेरो जति पनि धेरै निलम अधिकारी चिन्ने साथीहरू हुनुहुन्छ होइन सर्वप्रथम हजुरलाई है अनि हाम्रो रिजनजीलाई अनि मेरो साथीहरू हुन्छ निरु तामाङ निसा तामाङ सन्जु चौधरी सानु गुरुङ लक्ष्मी लक्ष्मी गुरुङ अनि अनिसा लामा उमा बानिया गोमा राई मगर ज्योति मगर अङ्किता नेउपाने अजना सापकोटा नम्रता चौधरी मिना गुरुङ अस्मिता चौधरी राधा कुवरले नि मलाई सम्झिरहनु भएको रहेछ उहाँलाई नि सम्झेको छु निरा निरा अनि सलिना मेरो बेस्ट फ्रेन्ड हुनुहुन्छ पवनजङ भण्डारी उहाँ चाहिँ चितवनतर्फ आउँदै हुनुहुन्छ होला सायद आज हिजोतिर जाने कुरा थियो होला शुभ यात्रा भइरहेको होला भन्दैछु अनि भरत साई घम राणा मगर मनोज भुजेल अनि दिपक आचार्य धर्म बस्ने सुदन तामाङ पृथ्वी जनक शाह भरत खत्री धन माधव बद्री केदार अनि धा भएको थियो अर्को साथी पनि हुनुहुन्छ हेलो Hello, नमस्कार नमस्कार रिमलाल रिमलाल रिमलाल ख़बर जी सम्झिन मन लाग्यो यति बेला र अर्पण समर्पण श्रृङ्खलाको हामी लगभग अन्तमा पनि आइसकेका छौँ बिदा पनि भाग्नुपर्छ अन्त म तपाईँलाई म जानकारी गराउँछु कि घर गर निर्माण गर्दै हुनुहुन्छ यदि तपाईँले निर्माण सम्बन्धी सामग्रीहरू तपाईँलाई चाहिएको छ भनेदेखि चाहिँ तपाईँले सधैँ सम्झिनुहोला बुद्धि कङ्क्रिट एन्ड ब्लक उद्योगलाई जुन जुटवानी जाँड क्लब चोकमा रहेको छ मोबाइल नम्बर अन्ठानब्बे चार एकाउन्न त्रियासी श्यय छयालिस अन्ठानब्बे एक बयालिस त्रिहत्तर तिन बुद्धि कन्क्रिट एन्ड ब्लक उद्योगलाई निर्माण सम्बन्धी सामग्रीहरू तपाईँलाई चाहिएको छ भने र राज्यको अर्पण समर्पणको श्रृङ्खलाबाट भने अब विदा हुनुपर्छ यतिन्जेलसम्म सा, तपाईँले साथ दिनुभयो रेडियो सुनेर बस दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद छ त्यस्तै गरेर इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम लगइन गरेर विशेषको जुनसुकै कुनाबाट तपाईँले साथ दिनुभयो तपाईँलाई पनि दिन धन्यवाद छ फोन गर्नुहुने तपाईँप्रति हृदयदेखि नै आभार प्रकट गर्छु प्रयास गर्नुहुने तपाईँप्रति पनि आभारी छु रा तिनजेल प्राविधिक साथको लागि राजलाई धेरै धेरै धन्यवाद दिँदै अर्पण समर्पणको आजको श्रृङ्खलाबाट म प्रतीक्षा पनि विधा हुन्छ हवस् त नमस्कार मा घेको बादलले हो धमधम धेरै माता माया गए व्यक्ति र बादल ले हो पानी खेले परेको बादल ले हो साइलो बेसीतिर झरेको रोदीमा